माथि चढ्दैछ कुन गीत तल झर्दैछ अनि कुन गीत नन मोबाइलको रूपमा रहेको छ नम्बर टेनदेखि नम्बर वानसम्म नयाँ नेपाली चलचित्रका कणप्रिय गीत संगीत यो कार्यक्रम कलिउड अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक चार थोप्लो पाँच मेगाहर्ज र यो हो कार्यक्रम कलिउड काउन्टाउन थोर सुनेरत अनि न्यानो न्यानो अभिवादन कार्यक्रमको नाम म कलिउडका आउन डाउनसँगै उपस्थित भइसकेका छौँ अनि म स्वागत र मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट यो प्रोग्राम सुन्दै हुनुहुन्छ र यो प्रोग्राम तपाईँ आजदेखि प्रत्येक साताको सोमबार बिहान दस बजेको समाचार पछि करिब करिब एघार बजीसम्म सुन्न सक्नुहुन्छ र यो प्रोग्राम तपाईँले योभन्दा अगाडि सुन्दै आउनुभएको थियो साताको बुधबार पुराना बजेको समाचार करिब करिब पाँच बजीसम्म तपाईँले यो प्रोग्राम सुन्दै आउनुभएको थियो भने आजबाट तपाईँले यो प्रोग्राम सक्नुहुन्छ सोमबार बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म यो प्रोग्राम तपाईँ सुन्न सक्नुहुन्छ र प्रोग्राम भित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीतलाई स्थान दिँदा राखेका राखे रिलिज भइराखेका रिलिजको नजिक नजिक आउनु लागेका अनि रिलिज भएर मात्र गएका नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीतलाई हामीले स्थान दिँदा राखेका कार्यक्रम कलिउड काउन्ट र केही नेपाली चलचित्रको बारेमा पनि हामी थेरथोर जानकारी दिँदै आइराखेका छौँ कार्यक्रम कलिउड काउन्टाउनमा र अब लाग्नुपर्ने हुन्छ पोजिसनमा नम्बर टेन इस्टार, इस्टार को कुराकानी गर्ने हो भने रिलिज भइसकेको त्यति राम्रो व्यापार गर्न नसके पनि फिल्मको गीतले दर्शक श्रोताको माया भने बटुलो राखेको थियो र रा मलाई भने काउन्टरको नम्बर टेन पोजिसनमा स्टारबाट मेरो चोली यति राम्रो छ यहाँले गीत सुनिरहनु भएको छ फिल्म स्टारबाट राखेको थिएँ काउन्ट जाउनको नम्बर टेन पोजिसनमा परेको छ स्टार फिल्म रिलिज भइसकेको फिल्म हो र फिल्मले त्यति राम्रो रेस्पोन्स बटुल्न सकेन र गीतले केही हदसम्म राम्रो प्रतिक्रिया पाएको थियो र धेरैको मन जितेको थियो स्टारको गीतले र बेलाइ नम्बर नाइन पोजिसनमा हामी लाग्नु पर्ने हुन्छ नम्बर नाइन पोजिसन क्याप्चर गरेको छ फिल्मको नाम हो काली र कालीको कुराकानी गर्ने हो भने कालीको गीत सङ्गीतले निकै राम्रो बिजनेस पनि गरिसकेको छ एज अ फिल्मले पनि राम्रो व्यापार गरिसकेको छ फिल्म काली र गीत रहेको छ बढ स्लो विष्चे तॉला चर्दे काउन जाउनको नमर नाइन मा निवालिकारन चल चित्र, गाली बाट, स्लोली, स्लोली. नमर नाइन आताई को घूले लीमा, नजराई को मठ्यां राले, ओके काउन्ट डाउनको नम्बर नाइन पोइसनको गीत यहाँले सुनिरहनु भएको छ फिल्म कालीबाट राखेको थिएँ बट स्लोली स्लोली काली रिलिज भइसकेको फिल्म हो र फिल्मले निकै राम्रो व्यापार पनि गरिराखेको छ र काली चाहिँ देशका सेकेन्ड र थर्ड स्टेसनमा अझ पनि यो सिनेमा प्रदर्शन भइराखेको छ र टाढैको नारायणी चलचित्र मदिरमा पनि चलचित्र काली प्रदर्शन भइराखेको छ नम्बर नाइन पोसिसनको गीत पछि अब लाग्नुपर्ने हुन्छ नम्बर एट पोजिसनमा नम्बर एट पोजिसन क्याप्सन गरेको छ फिल्मको नाम मधुमास र मधुमासको कुराकानी गर्ने हो भने आ, फिल्म रिलिज भइसकेको फिल्म हो फिल्मले त्यति राम्रो रेस्पोन्स पाउन सकेन र फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् र सुदर्शन थापा अब एज अ हिरो भएर हुँदा हुँदैछन् फिल्म लम्फूमा लम्फूको क्यारेक्टरमा उनी देखा पर्न लागेका छन् अबलाई भने नम्बर एटमा फिल्म मधुमासबाट आठी सक्यो यो दिनले स्तुत हुने एक मात्र कार्यक्रम यहाँले सुनिरहनु भएको छ कार्यक्रमको नाम हो कलिउडका आउन्टाउन र कलिउडाउन तपाईँ आजदेखि सुन्न सक्नुहुन्छ प्रत्यक्ष बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म यो प्रोग्राम तपाईँ सुन्न सक्नुहुन्छ र प्रोग्रामभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीतलाई स्थान दिइराखेका छौँ वेल अपलाइन फालो नम्बर 7 पोजिसनमा हामी लाग्नु पर्नु हुन्छ नम्बर 7 पोजिसनकै अप्सर्ट गरेको छ सुनसु तिमीले मलाई बोल्न आटिकी छौ रे फिल्म रहैको छ बिन्दास 2 बाटो लागेको छु दुई स्टेप तल झर्दै बिन्दास 2 नम्बर 7 पोजिसनमा फर्किएको छ वेल काउन्टडाउनमा 20 तार बिस्तरी तल झर्डी क्रममा रहेको छ बिन्दास 2 को सुनसु तिमीले मलाई बोल्नै आटिकी छौ रे नम्बर 7 आटिकी छौ रे आटिकी छूरे समय समेहरी यो रात दीना करका ओके सुन्छु तिमीले मलाई भोलनै आर्तिकी छोरे अर्जुन पोखरेलको सङ्गीत अनि शिव परियारको आवाज यहाँले सुन्दै हुनुहुन्छ नेपाली कथा चलचित्र बिन्दास टुबाट को थिए वेल काउन्टको नम्बर सेभेनको गीत गरेको छ फिल्मको नाम हो बर्मा र बर्माको कुराकानी गर्ने हो भने रिलिजको सङ्घारमा उत्रिराखेको छ तर फाइनल डेट भने फिक्स भइसकेको अवस्था छैन वेल बर्माको धेरै ठाउँमा चियाटी सो पनि भइसकेको छ राम्रो रेस्पोन्सबाट राखेको छ फिल्म ब्रह्माले र असी प्रतिशत चित्रणमा भएको हो वेल अब लाग्नु पर्ने हुन्छ नम्बर सिक्समा नेपाली कथा चलचित्र ब्रह्माबाट फुल जस्तो स्तै <laughs> ओके okay, वर्माको गीत यहाँले सुनिरहनु भएको छ ऋषि नेउपाणीले निर्देशन गरेको चलचित्र हो वर्मा र ऋषि नेउपाणीको कुराकानी गर्ने हो भने ऋषिद्वारा निर्देशित धेरै सिनेमाहरू चाहिँ प्रदर्शनको सङ्घारमा उतिर राखेका छन् र ऋषि नेवानीले दुई गते चाहिँ फेरि अर्को सिनेमाको निर्देशन गर्ने भएका छन् यो जानकारी ऋषि लाग्नुपर्ने हुन्छ नम्बर फाइभ क्वेसनमा नम्बर फाइभ पोइन्स ग्याप्सन गरेको छ फिल्मको नाममा पढाइ वेल पुब्बिस गतेबाट यो सिनेमा प्रदर्शनमा आउने भएको छ स्वर्गीय शिव रेग्मी ले सिनेमालाई निर्देशन गरिका हुन बने गोविन्द राज सिनेमाका निर्माता हुन् र बलपो अनि नम्बर 5 मा रचनाार भएको छ स्वर्गे शिव रेग्मीको र नेपाली कथानक चलचित्र पराई बाच जुन जस्ती नम्बर 5 फुलहरु कुमार जमा तिमीलाई खोजे सुन्दर सारालाई भेटेष्टर सारालाई भेटे, सारा भेटे। तिमी राम्री हौ तिम्रो आँख बैगुनी त्यो तिम्रो रूपा देखिन कै त्यो तिम्रो रूप एक्सेजारटोप्लो 5 मेगाहर्ट्स एक्सक्यूज मी तो पाइले सूट कहाँ सिलाउन भएको ल तिमीलाई थाहा छैन बागलुङ कालीका टेलर्समा सिलाएको नि वाउ कति राम्रो हो नि त्यहाँ त अत्याधुनिक डिजाइनका कोट पाइन्ट शर्ट सिलाइन्छु नि अनि कपडा चाहि कहाँ किन्नु भयो त कहाँ हुनु त्यही एकै ठाउँमा किनेको नि ओ कमाल पुरै छ हजार स्कूल कैंपस बोर्डिंग का ड्रेस विवाह वर्तबंध का कपड़ा पार्टी सेमिनार का कपड़ा रेडिमेड कोट पैंटर ब्रेकपछि बाँकी समयमा फेरि पनि एक बजी हार्दिक हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन कार्यक्रमको नाम हो र कलिउन आजदेखि तपाईँले सुन्न सक्नुहुन्छ प्रत्यक्ष सातको सोमबार बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म तपाईँले यो प्रोग्राम सुन्न सक्नुहुन्छ र प्रोग्रामभित्र रहेर हामीले नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत बजाइरहेका छौँ रिलिज भएर आखेका रिलिजको नजिक नजिक गाउँ लागेका अनि रिलिज भएर फर्केर मात्र नेपाली चलचित्रका दसवटा उत्कृष्ट गीत सङ्गीत बजाउनेछौँ प्रोग्राम कलिउड काउन्टाउनमा र कलिउड काउन्टाउन सँगै अनि छु म सागर अनि मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ Okay, मा अब पालो नम्बर फोर पोइसनको नाम हो पल र बेतेका पलको चर्चा परिचर्चा यतिखेर व्यापक तरिकाले अगाडि बढिराखेको छ यो सिनेमा प्रदर्शनमा आउने भएको छ नोबरको रूपमा परेको छ यो साता बेतेका पल राजेश अनि फिल्मका निर्माता निर्माता अनि सुरु फिल्मलाई निर्देशन गरेका हुन् पुदर्शनमा आउँदैछ भने काउन्टाउनको नम्बर फोरमा बेतेका पलबाट जब साझ पर्छ जब साँझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई मध्य रातमा पनि मेरो अङ्ग लौले किन खोजिरहन्छ तिमलाई तिम्रो याद यिन यस्तो हुन्छ मलाई मध्य रातमा पाङ्ने मेरो अङ्गालोले किन खोजिरहन्छ यो योभन्दा अगाडि बाटो मुनिको फुल बनाएको टिमले बनाएको फिल्म हो बितेका पल्फु छब्बिस गतेबाट प्रदर्शनमा आउँदैछ पालो नम्बर थ्री पोइसनको नाममा ओर्वर्सी रिलिज भइरहेछ फिल्म ओर्वर्सी दोस्रो सातामा र फिल्मलाई मनिष पन्तले निर्देशन गरेका हुन् भनेको लगानी रहेको छ फिल्म ओर्वर्सीमा वेलवर्सी नम्बरमा आइपुगेको छ जा उनको नंबर थ्री मोर बी बाट टाइटल सन नंबर थ्री सोचेको माया दियो जालमा परियो सोच सोचे को माया पहिलो पन्त गरिरा खोलियो Okay, अझ पनि देश गरेको छ देशका केही सिनेमा घरमा प्रदर्शन भइरहेको छ फिल्मले राम्रो व्यापार भने गर्न सकेन र मलाई भने tirasi tirasi 81 2 casi tirasi tirasi te te te te te te te rambe dekhne bitika yo man mero tulau <laughs> sa mukhe na sakne mane mane bolau sa एक्कासी दुक्कासी फिल्मको गीत भने धेरै दर्शकको मनमा पसिसकेको छ तर फिल्मले त्यति राम्रो व्यापार गर भने गर्न सकेन र रिलिज अगाडि राम्रो व्यापार गर्छ भन्ने सोच बनाइराखेका धेरै नै आशा गरेका स्वीराज औजाले अहिले निराशा बेर्नु परेको छ र फिल्मले राम्रो व्यापार भने गर्न सकिराखेको छैन र यो फिल्म बनेको घाटामा गएको सहज सबिर राजुताले अर्को फिल्म पनि बनाइराखेका छन् लज्जा वा लज्जाले के गर्ने त्यो पनि हेर्न बाकी छ तर लोभरले भने राम्रो व्यापार गर्नु सकेन पालो नम्बर वान पोइन्सको त्योभन्दा अगाडि लाग्नुपर्ने हुन्छ नम्बर टेनदेखि नम्बर टू पोइसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको एक छ एकपटक रिका टेनमा फिल्म स्टार मेरो सोल यति राम्रो काउन्डाउनमा तल चढ्ने क्रममा नम्बर नाइनमा काली स्लोली नम्बर एटमा मधुमास आँटिसक्यो दुई स्टेप तल चढ्दै काउन्डाउनमा त्यसै गरी नम्बर सेभेनमा बिन्दास टू काउन्टाउनमा दुई स्टेप तल चढ्दै सुन्छु तिमीले मलाई फुल्न आँटिक छौ रे त्यसै नम्बर सिक्स पोइसनमा यहाँले के सुनिसक्नु भएको छ फिल्म ब्रह्मा बाटो राखेको थिए फुल जस्तो तिन स्टेप माथि चढ्दै नम्बर फाइभमा पढ रचनामा रहेको छ फिल्म पढाइको यो गीत मैले राखिसकेको छु जुड लाइ सोधेलाई गीत रहेको छ त्यसै गरी नम्बर फोरमा यहाँ गीत सुनिसक्नु भएको छ बेतिका पल बाटो राखेको थिएँ छब्बिस गति बाटो आउँदैछ नर्मबलको रूपमा परेको छ बेतिका पल त्यसै गरी नम्बर थ्रीमा उर्पी नम्बर टूमा गीत सुन्दै हुनुहुन्छ लफर र पालो नम्बर वान पैसाको गीत सुने नम्बर वान पैसा क्याप्च गरेको छ यतिखेर प्रदर्शन भइरहेको चलचित्र सौरे र एमा बुद्ध र सुरेन्द्र गुरुङ हाकिमको सोर रहेको छ र सिक्कर बिर्सको सङ्गीत रहेको छ अब काउन्टाउनको नम्बर वानमा नेपाली कतन चलचित्र सौरे नम्बर वान nathesio manche ko bali babu sapana boli people are ador kun tol ko hiro to yo mero radio chaina ke ko bal mahutero kala udai chutero ghar ma sakas pani bhagin hal yo thau ma tero bau chaina kunai sawal all right jema futa roya surindra gurung haakim ko song yale suniranu bhayeko chha rocking song parna parcha so ray to promotion song ho yo boli surindra gurung haakim le lagani gareka chhan pani markand dip bim basne ko chai nirdeshan raheko chha film saure masti नेपाली रजतपटमा एउटा नयाँ प्रयोग हुनुपर्छ फिल्मको विषयवस्तु सुपर हिरोमा आधारित रहेको छ फिल्मले राम्रो व्यापार गरिराखेको छ नाङगढको सेयरमा कुराकानी गर्ने हो भने नाङगढको जलमा चलचित्र मन्दिर र गणेश चलचित्र मन्दिरमा यो सिनेमा प्रदर्शन भइराखेको छ बेस्ट ब्लक फिल्म सौर्यलाई पर्नु सफल रहेको छ सौरीको गीत पर्ने हुन्छ सो स्वागत छुटिन्छु हवस् त नमस्कार तेरे छाती